कार्यक्रम समुदायको स्वास्थ्य जनस्वास्थ्य कार्यालय मोरङको सहयोगमा उत्पादित कार्यक्रम समुदायको स्वास्थ्य जन स्वास्थ्यमा स्वास्थ्य सरोकारका विविध विषयहरू समेटिने छन् षण आदि रोगका बारेमा र यसबाट बच्ने उपायका बारेमा समेत हामी यहाँलाई जानकारी गराउनेछौ यस्तै गरेर गर्भावस्था र प्रसव अवस्थाका खतरा चिन्ह लक्षण अनि यसको बचाव र व्यवस्थापनका उपायहरूका बारेमा पनि जानकारी दिइनेछ किशोर किशोरीहरूमा अर्थात् युवा अवस्थामा हुन सक्ने कुलत र हानिकारक व्यवहार तथा त्यसबाट बस्ने बचाउने उपायका बारेमा पनि जानकारी गराइनेछ यी बाहेक कार्यक्रममा हामी समय अनुकूल विविध स्वास्थ्य सम्बन्धी विषयवस्तु र चेतनामूलक सन्देशलाई पनि विभिन्न शीर्षक मार्फत समावेश गर्नेछौ श्रोता जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको सहयोगमा बीएफएम नाइन्टी वान पोइन्ट टूद्वारा निर्मित यो कार्यक्रमलाई यहाँले यस रेडियोका साथै मोरङका विभिन्न रेडियोहरू मार्फत पनि सुन्न सक्नुहुनेछ आज कार्यक्रमको पाँचौं श्रृंखला हो आजको अङ्कमा यहाँले मोरङका विभिन्न गाविसहरूमा सञ्चालित सुरक्षित मातृत्व तथा प्रसुति सेवा मध्ये आज केराबारी भोगटेनी उर्लाबारी र टङ्की सिनुवारी गाविसमा सञ्चालित सुरक्षित मातृत्व सेवा तथा प्रसुतिका बारेमा थाहा पाउन सक्नुहुनेछ यसैगरी जिज्ञासा र समाधान अन्तर्गत सुरक्षित मातृत्व सम्बन्धी जानकारीका साथ हाम्रो नियमित प्रस्तुति जनस्वास्थ्य सेरोफेरो त छँदैछ जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जिल्ला स्तरीय प्रथम चौमासिक समीक्षा गोष्ठी फागुन तेह्र गते सम्पन्न गरेको छ फागुन एघार गतेदेखि तीन दिनसम्म आयोजित समीक्षा गोष्ठीमा इलाका स्तरका इन्चार्ज तथा जिल्ला जनस्वास्थ्य का फोकल पर्सनहरूको सहभागिता रहेको जनस्वास्थ्य प्रमुख नवराज जानकारी दिनुभयो तिन दिने कार्यक्रममा प्रगति तथा मूल्याङ्कनको समीक्षा गरिएको थियो जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले इटहरा गाविसमा स्वास्थ्य सेवा तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ इटहरा एकमा रेबिजका कारण एकजनाको मृत्यु भएपछि जनस्वास्थ्य कार्यालयको ऱ्यापिड रेस्पोन्स टिम आरआरटी गएर स्वास्थ्य सेवा तथा परामर्श कार्यक्रम गरेको हो स्थानीयवासी आतंकित भएकाले जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा तथा परामर्श कार्यक्रम गरेको जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले बताउनुभयो नमस्ते नमस्ते दाई कार्यकर्ता खतराका चिन्न बारे अझ हामीलाई सुन्नुहोस् गर्भवती अवस्थामा महिलाको हात वा अनुहार सुन्निनु कम बनाउनु वा मुर्छा पर्नु रगत बग्नु खतराका चिह्नहरू हुन् ए प्रसुति अवस्थामा बाह्र घन्टा भन्दा लामो तारन्तार ब्या लाग्नु खतराको चिन्ह हो भने सुत्केरी अवस्थामा ह्वाली वा चोकटा चोकटा रगत बग्नु ज्वरो आउनु वा योबाट गनाउने पानी बग्नु खतराका लक्षणहरू हुन् यस्तो अवस्था आएमा के गर्ने त नानी ढिलो नगरे तुरन्तै स्वास्थ्य संस्थामा उपचारको लागि गइहाल्ने ओहो धेरै कुरा बुझियो बुझे अनुसार गर्नु पनि पर्छ अनि सुरक्षित प्रस्तुति गराउन भाउजूलाई स्वास्थ्य संस्थामा लैजानु होला है दाई राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र श्रोता मित्र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम समुदायको स्वास्थ्य जनस्वास्थ्य जिल्ला जनस्वास्थ्य मोरङको सहयोगमा बिएफएम नाइन्टी वान निर्मित यस कार्यक्रमलाई यहाँले यस रेडियोका साथै मोरङका विभिन्न रेडियोहरू मार्फत पनि सुन्न सक्नुहुनेछ सरकारले प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीहरूमा सुरक्षित मातृत्व कार्यक्रम शुरू गरेपछि प्रसुति सेवक राई थालेका छन् यिनै विषयको जानकारी म विगत दुई वर्षदेखि त्यहाँ कार्यरत छु होइन र विगत दुई वर्षभन्दा अगाडि केराबरी स्वास्थ्य चौकीमा जुन स्वास्थ्यको सूचकहरू थियो त्यसमा धेरै कमी थियो र अहिले आएर त्यो स्वास्थ्य संस्था मोरङको एउटा नमुना स्वास्थ्य संस्था भएको छ होइन हामीले दैनिक बिरामी तपाईँको पचासदेखि सयजनासम्म ओपिडीमा हेर्छौँ भने सुरक्षित मातृत्व कार्यक्रमतिर पनि तपाईँको अहिले गर्भवती सेवाहरू हाम्रो आ, पहिलो जाँच दोस्रो जाँच चौथो जाँचहरू राम्रो भइरहेको छ असी पर्सेन्टबाट माथि नै छ र यो सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत प्रसुति सेवा पनि अहिले लागू छ हाम्रो चौबिस घन्टे सेवा छ र अहिलेसम्म तपाईँको लगभग सत्ताइसजना हामी सोत्केरी गराएको छौँ चार महिनामा असोज यता र यसमा जिल्ला जनस्वास्थ्य कार्यालयको धेरै सहयोग छ होइन बाँकी समयको पनि नीति निर्देशनअनुसार हामीले काम गरिरहेका छौँ र गाविस केराबारीले पनि राम्रो सहयोग गरेको छ हामीलाई किनभने चारजना करारको कर्मचारी राखिदिएको छ दुईजना अनम छ भने एउटा अहेव र एउटा कासोलाई उहाँ गाविसबाट नै तलब भत्ता खुवाउने गरेका छ र त्यहाँको विगतको अवस्था हेर्दा केराबारी स्वास्थ्य बिरामीहरू रित्तै हात फर्केर जान्थ्यो भने अहिले त्यो स्थिति छैन समुदायको औधि कार्यक्रमभन्दा यता तपाईँको निशुल्क स्वास्थ्य कार्यक्रममा अहिले हामीसँग पैँतिसै आइटमको दबाईहरू चौबिस घन्टा उपलब्ध हुन्छ र जिल्ला जनस्वास्थ्य कार्यालयबाट जतिखेर माग गर्दा पनि हामीलाई उपलब्ध गराएको छ र जनताहरू अनिवार्य रूपमा स्वास्थ्य संस्था आएपछि दबाई लिएरै जान्छ खाली हात जाँदैन र व्यवस्थापन समिति र त्यहाँको नागरिक समाजलाई म हातमा लिएको छु र प्रत्येक महिना मासिक बैठक हुन्छ हाम्रो मासिक बैठक भएपछि आवश्यकता अनुसारको उहाँहरू के आवश्यकता छ स्वास्थ्य संस्थालाई त्यो चाहिँ परिपूर्ति गर्नुहुन्छ होइन र हाम्रो स्वास्थ्य संस्थामा दरबन्दी अलिकति रिक्त छ होइन एकजना अयावको कमी छ एकजना कासाको कमी छ एकजना अनमीको पनि दरबन्दी रिक्त छ दरबन्दी परिपूर्ति भइदिएको भए झन् अझै पनि काम गर्नु मलाई सजिलो हुन्थ्यो र स्वास्थ्य संस्थाबाट अहिले यो असोजे गर्दैदेखि यता नेपाल सरकारले ने राम्रो कार्यक्रम लागू गरेको छ स्वास्थ्य संस्थामा दे प्रसुति भएकोलाई न्यानो झोला तपाईँको आमाको मेक्सी होइन ना, त्यसमा नानीको टोपी मोजा र भोटेहरू हुन्छ होइन त्यो चाहिँ नेपाल सरकारको एउटा नयाँ गिफ्ट आइटम जस्तै भनौँ होइन त्यो चाहिँ नेपाल सरकारले दिएर झनै आकर्षित महिलाहरू भएको छ र स्वास्थ्य संस्थामा आएर डेलिभरी गराउँछौँ र हामीले स्वास्थ्य संस्था आए बापत यातायात खर्च बापत रु उपलब्ध गराउँछौँ सुत्केरीलाई र यो धेरै राम्रो कार्यक्रम हो यसलाई चाहिँ हामीले अझै प्रचार प्रसार गर्न पायौँ भने आउँदो साल हाम्रो अहिले यो वर्षमा लगभग सत्र डेलिभरी स्वास्थ्य संस्था भइरहेको छ भने यसलाई बढाएर हामी दोबर पनि पार्न सक्छौँ र भविष्यमा अझै पनि नेपाल सरकारले दरबन्दी पूर्ति गरिदियो भने गौर काम गर्न सजिलो हुन्थ्यो भनेर मेरो नाम विष्णुनन्द सिंह घिमिरे हो म टङ्गी सिना स्वास्थ्यघी इन्चार्ज पदमा कार्यरत छु मसीआई वा छैठौँ त हो टङ्की सुनहारीमा सुरक्षित मातृत्वको कुरा गर्दा विराटनगरबाट एकदम नजिक परेको हुनाले त्यहाँ सुरक्षित प्रसुति कार्यक्रम सञ्चालन हुँदैन भन्ने थियो क्या पहिले अनि त्यहाँको स्टाफहरूले पनि यहाँ कहाँ हुन्छ विराटनगर एकदम नजिक पर्छ दस मिनटमा विराटनगर एकदम सुविधा सम्पन्न ठाउँमा पुगिन्छ र यहाँ यो कार्यक्रम हुन गाह्रो छ हुँदैन होला भन्ने थियो त्यहाँको मान्छेहरूले पनि पहिले त्यही कुरा गरिन्थे त्यहाँको समाजसेवी व्यवसाय सचिवसँग कुरा गर्दा नि तर जब हामीले स्थापना गऱ्यौँ त्यहाँ चौबिस घन्टा प्रसुति भनेर स्थापना गरेपछि वास्तवमा अहिले राम्रो भएको छ त्यहाँ के हुँदो रहेछ भने एक त स्वास्थ्यकर्मीको बिहामा राम्रोपन पाउँदो रहेछन् अब अस्पतालमा भिडभाडले गर्दा स्वास्थ्यकर्मी उनीहरूसँग बोल्न ओर्न कुरा गर्न नपाउने तर हामीसँग एजै फ्रेन्ड गफ हुने क्या त्यसले गर्दा पनि त्यहाँ आउन रुचाउने एउटाले भन्यो भने अर्कोलाई हेर्ने अनि अर्को हामीले त्यहाँ अलिकति आकर्षक के गर्यौँ भने त्यहाँ सुत्केरी हुनेलाई एउटा एनसिटिसी भन्ने संस्था गाविस स्वास्थ्यौकी मिलेर उनीहरूलाई कपडा खाजाको व्यवस्था पनि गरिदियौँ हामीले जो अहिले त नेपाल सरकारले न्यानो ने ने झोला भनेर गरिरहेको छ त्योभन्दा अगाडि नै हामीले चाहिँ साउनदेखि नै आमालाई म्याक्सी बच्चालाई एउटा कपडा र कति त्यो खाजा नखाइ खाना नखाइ आउने हुँदाहरेछ उनीहरूलाई खानेसम्मको व्यवस्था हामीले त्यहाँ गरेपछि त्यसले त्यसको पनि इम्प्याक्ट राम्रो रह्यो एउटा बच्चा चिसोबाट बच्यो आमाको इन्फेक्सनबाट बच्यो र अहिले चाहिँ हाम्रो यो वर्षमा तिसवटा डेलिभरी अहिलेसम्म भइसकेको र अहिले नेपाल सरकारले न्यानो झोला भनेर बच्चा र आमालाई कपडा दिएपछि हामीले चाहिँ त्यो जुन एनसिटिसी गाविस स्वास्थ्य चौकीको फोन थियो त्योबाट चाहिँ अहिले हामी उनीहरूलाई साया अनि प्याड अन्डरवेयर खाजा यसमा त्यो खर्च गरेका छौँ अर्को कुरा हाम्रो स्वास्थ्य चौकीमा आउँदाखेरि जुन आमाहरूले यातायात खर्च प्रोत्साहन स्वरूप पाँच सय रुपियाँ पाउँथे त्यो डेलिभरी नहुँदा पाउँदैनथे तर हामीले चाहिँ उहाँहरूलाई रेफर गर्नु पऱ्यो भने पनि हामी पाँच दिन्थ्यौँ त्यसैले हामीले के भन्यो भने हामी कहाँमा आउनुहोस् हुने हामी गरिदिन्छौँ हुँदैन भने पनि तपाईँहरूको यातायात खर्च हामी दिएर पठाउँछौँ भनेर पनि त्यसरी पनि आकर्षण उहाँहरूलाई देखाएर डेलिभरी गऱ्यौँ अहिले ठिक छ राम्रो छ अहिले हाम्रो तिनजना एएनएम हुनुहुन्छ दुईजना कराहरूमा एकजना दरबन्दीको हुनुहुन्छ र अहिले हाम्रो त्यो कार्यक्रम एकदम स्मुथली चलेको छ नमस्ते म योगेन्द्र कटेल म प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेमा सिओआई पदमा कार्यरत छु प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारले स्थापना कालदेखि नै चाहिँ यो प्रस्तुत सेवा सुरक्षित प्रदेश सेवा सञ्चालन गरेको हो हुन त यो आमा सुरक्षा कार्यक्रम दुई हजार त्रिसठी त्रिछटीदेखि लागु भए पनि दुई हजार बान्न सालदेखि नै प्राथमिक स्वास्थ्य केन्द्रमा चाहिँ अब मेडिकल अफिसरहरू र चाहिँ नर्सिङ स्टाफ रहेकाले चाहिँ कार्यक्रम चलिरहेछ त्यहाँनेरि र अहिले अब दुई हजार आमा सुरक्षा कार्यक्रम लागु भएदेखि झन् प्रभावकारी रूपमा नै चलिरहेछ अहिले चाहिँ अब हाम्रो पासक्य मङ्गलबारेमा चाहिँ यो सुरक्षित प्रस्तुति गराए बापत चाहिँ हामीले यातायात खर्च बापत नेपाल सरकार तोगेकै रूपान्त र कुनै पनि गर्भवती महिलाले गर्भवती अवस्थामा चाहिँ चारपटक नियमअनुसार गर्भवती जाँच गराएको छ भने थप हामी चार सय रुपियाँ सय उपलब्ध गराउँछौँ र यो दुई साल असोजदेखि चाहिँ नेपाल सरकारकै जुन कार्यक्रमअनुसार का हामीले चाहिँ न्यानो झोला पनि वितरण गर्न थालिसकेको र असोजदेखि नै कार्यक्रम लागु गरे पनि अगति अब माथिबाट बुझाइ आउनु अलग ढिलो भएको कारणले गर्दाखेरि हामीले अहिले चाहिँ को हारेले चाहिँ महिलाहरूले चाहिँ सुरक्षित प्रस्तुति गरायो हेरि उहाँहरूले जुन पाउनुपर्ने यातायात खर्च प्रसुति खर्च पनि पर्छ र चारपटक नियमअनुसार गर्वै जाँच गर्नुभएको छ भने त्यसको थप चार सय र चाहिँ आमा र बच्चाको लागि चाहिँ न्यानो झोलाको जुन लुगा छ जसमा म्याक्सी दुईवटा पन्जा दुईजी भोटो जुन चाहिँ एउटा न्यानो झोलाको भन्ने एउटा सेट छ त्यो पनि उहाँले पाउनुहुन्छ र हाम्रो मङ्गलबारे पिएचसीमा अहिलेसम्म यो माघको अन्तिमसम्म चाहिँ दुई सय पच्चिसजनालाई सुरक्षित प्रस्तुति सेवा लिइसक्नु भएको छ र न्यानो झोलाको चाहिँ कार्यक्रम अलिकति पछि कारणले अहिले हाम्रो ब्यालिसजना महिलाले चाहिँ यो न्यानो झोला पनि प्राप्त गरिसक्नु भएको छ जस्तो छ सय सात सयको वार्षिक रूपमा डेलिभरी सुत्केरी भइरहेको छ अहिलेसम्म होइन र अब त्यही हाम्रो पिएससी मङ्गलबारेमा चाहिँ सुत्करी गराउन आउनुको मुख्य उद्देश्य के हो भने एक त अब जुन चिकित्सक डाक्टर साहेबहरू पनि चौबिसै घन्टा त्यहाँनिर प्रायः बस्नुहुन्छ इमर्जेन्सी सेवा र सुत्केरी सम्बन्धी चौबिसै घन्टा इमर्जेन्सी हाम्रोमा उपलब्ध छ हाम्रो नर्सिङ स्टाफहरू पनि त्यहाँनिर चौबिसै घन्टा बस्नुहुन्छ अरू के छ भने हामीसँग चाहिँ बिजुलीको समस्या जुन से लोड सेडिङ भए पनि हामीले चाहिँ बिजुली गएको खण्डमा चाहिँ जेनेरेटरहरू पनि हामीले चाहिँ ब्याकअप पावरमा राखेका अनि अब ल्याबको सुविधाहरू हामीले कल्चरदेखि पाएको सबै ल्याबको सुविधाहरू र जुन सुत्करी गर्भवती अवस्थामा चाहिँ गर्नैपर्ने भिडिसकेका जाँचहरू छ भने त्यो सेवाहरू उपलब्ध गराएको कारणले राम्रै सहभागिता छ म नमस्कार मेरो नाम खेम शियाकोटी म लेटाङ पिएससीमा हेल्थ स्टेन्ट र अहिले निमित्त कार्यालय प्रमुख रूपमा काम गर्दैछु मेरो लेटाङ पिएससीमा पनि विगतका वर्षहरूदेखि नै प्राथमिक यो आमा सुरक्षा कार्यक्रम सञ्चालन भइरहेको हो गत वर्षको तथ्याङ्क हेर्दाखेरि गत वर्ष हामीले एक वर्षमा एक सय हामीले सुरक्षित प्रसुति सेवा दिएका थियौँ यो वर्ष माघभरिको रिपोर्टमा हामीले अन्ठानब्बेजनालाई दिइसकेका छौँ भनेको गत वर्षभन्दा हाम्रो त्यो बढ्दो क्रममा छ भौगोलिक रूपमा पनि अब हाइवेभन्दा अलिकति भित्र रहेको र हामी कहाँ मेडिकल अफिसर चाहिँ हुनुहुन्न त्यसले गर्दाखेरि अलिकति केही अपाय परेको देखिन्छ तैपनि हामी कहाँ आउने मान्छे चाहिँ लेटाङ चाहिँ वाराङ्गी भोगोटेनीको यता जाँतेको लेटाङ आफै पनि अब पाहाडका गाउँहरू भएकोले गर्दाखेरि त्यो सङ्ख्या चाहिँ थोरै रूपमा अब सङ्ख्यात्मक रूपमा थोरै भए तापनि त्यो गुणात्मक रूपमा चाहिँ त्यसले ठुलो महत्त्व राख्ने हुन्छ अनि त्यहाँ त्यो भेगमा अधिकांश जनजाति दलित आदिवासीहरूको बाहुल्यता रहेकोले गर्दाखेरि उहाँहरू चाहिँ बढी लाभान्वित हुनुभएको छ हामीले लेटाङ पिएससीमा पनि हामी नेपाल सरकारले तोकेको यातायात खर्च पाँच सय रुपियाँ प्रदान गर्दै आइरहेछौँ चा। प्रोटोकलअनुसार चारपटक गर्व जाँच गर्नुभएको छ भने उहाँले थप चार सय पनि पाउनुहुन्छ त्यसको साथसाथै अहिले चाहिँ यो एन्टिनेन्टल चेकअप गर् गर्भवती जाँचमा सुधार अलिक गत वर्षभन्दा बढी आउनुको एउटा कारण चाहिँ के पनि भएको छ भने हामीले गर्भवतीलाई गर्भ जाँच गराए बापत गराइसके पछाडि यदि हामी एउटा सुपरनेट झुल पनि हामी थपिदिइरहेछौँ त्यसले पनि भइरहेछ अहिले नेपाल सरकारको बजेटमा समावेश गरिएको यो न्यानो झोला चाहिँ हामीले पनि असोजदेखिकोलाई बाँड्दै आइरहेछौँ त्यसले पनि आमाहरूलाई चाहिँ यहाँ हाम्रो प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन आउनलाई थप उत्साहित चाहिँ मनाएको छ चा। समयमै स्वास्थ्य संस्था आउनुभएकोले बच्चा राम्ररी जन्मियो आमा र बच्चा दुवै ठिक हुनुहुन्छ घरमा बच्चा जन्माउने भनेर समस्या मोल्नुभन्दा स्वास्थ्य संस्था आएर तपाईँहरूको सहयोगमा बच्चा पाउनु अति नै जाति हुँदो रहेछ नानी हो नि बच्चा पाइसकेपछि पनि ढुक्क भएर बस्नु हुँदैन त्यसपछि पनि आमा र बच्चाको स्वास्थ्य ठीक छ छैन बुझ्न स्वास्थ्य संस्थामा जाँच गराइरहनु पर्छ कहिले कहिले बच्चा जन्मिएको चौबिस घन्टाभित्रमा पहिलो पटक जन्मिएको तेस्रो दिनमा दोस्रो पटक अनि जन्मिएको सातौँ दिनमा तेस्रो पटक गरी जम्मा तिन पटक स्वास्थ्य संस्थामा गई आमा र बच्चाको स्वास्थ्य जाँच गराउनु पर्छ किनभने यति बेलामा आमा र बच्चाको स्वास्थ्यमा खराबी हुने सम्भावना धेरै बढी हुन्छ त्यसो भए चौबिस घन्टाको पहिलो पटकको जाँच यहाँ भइहाल्छ दोस्रो र तेस्रो पटक श्रोता मित्र अब भने हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ अबको पालो रहेको छ जिज्ञासा र समाधानको जस अन्तर्गत आज हामीले सुरक्षित मातृत्वको बारेमा जानकारी दिँदैछौ जिज्ञासा र समाधान महिलाहरू आमा हुने अवस्थामा मृत्यु हुन सक्ने सम्भावना हुन्छ मातृ मृत्यु तथा अस्वस्थतालाई कम गर्न गर्भवती तथा सुत्केरी अवस्थामा राम्रो हेरविचार र स्याहार हुनुपर्दछ यसो गरेमा मात्र आमा र शिशु दुवैको स्वास्थ्य राम्रो हुन्छ सुरक्षित गर्व सुरक्षित प्रसुति र स्वस्थ आमाबाट स्वस्थ बच्चाको जन्मलाई नै सुरक्षित मातृत्व भनिन्छ सुरक्षित मातृत्व अन्तर्गत गर्भवती महिलाको स्वास्थ्य प्रसव अवस्थाको स्याहार सुत्केरी स्याहार नवजात शिशुको स्याहार महिलाको मानव अधिकार र सामाजिक न्याय अनि परिवार नियोजन आदि कुराहरू पर्दछन् उपस्थित हुने बाचा गर्दै म निशा खुसी नमस्ते, नमस्ते।